नमस्कार दर्शक तथा श्रोतावृन्दहरू स्वागत छ तपाईंलाई नेपाली कथाको छ सय तेइसौ भिडियोमा आज पनि साहित्यकार रीता ठकुरीज्यूको उपन्यास काकाकूलको तीर्खा भाग 10 लिएर आएको छु आशा छ तपाईंलाई यो भाग पनि मनपर्नेछ कृपया कमेन्ट गर्न नबिर्सनुहोला भन्दै लागौ साहित्यकार रीता ठकुरीज्यूको उपन्यास काकाकूलको तीर्खाको भाग दशतर्फ सन्तानहीन हुनुको पीड़ा गतिशील समय बितेर जाँदैछ समयको गतिलाई रोक्न सकिन्न कति कति मखमली सयपत्री र चाँप गुराँसहरू फुल्दै झरे मुर्चुङ्गा खोलाले कतिपय पानी ओसारेर बांगो पसागर पुर्याइसक्यो तर विवाह भएको चार वर्ष बित्दा पनि कल्पनाले कार्की परिवारलाई एउटै पनि सन्तान दिन सकेकी छैन पारिवारिक परिवेशमा अहिलेलाई दुखलाग्दो कुरो यही नै भइदिएको छ सम्पत्तिको दुख छैन रूपयाँ पैसाको कमी छैन तर सबै भएर पनि एउटै सन्तान पनि नहुने परिवार भन्दा अभागी परिवार अरूको हुन सक्छ र जसले जेसुकै सम्झे तापनि अनि यो वाक्यले जो सुकैलाई जे जस्तो असर पारेता तापनि सत्य त ता सत्य नै हुन्छ सत्यलाई लुकाई राख्न सत्यको विकल्प नै हुन्न प्रवेश र कल्पनाको सन्तानहीनताले दम्पतिलाई मात्र नभएर बुबा र मुमालाई पनि रातभरि छटपटिन बाध्य बनाइरहेको छ यथा कल्पना र प्रवेशको उकुस मुकुस बेग्लै छ प्रभाको आँसुले पो पिरेको हो कि त्यो गर्वस्थ नानीले पो सराप्यो कसैको आँखा पो कि कसैले कुनै निर्काल्नै सकेन सबै प्रयोगहरू गर्दा गर्दा थाकिसके अब खुइयो गरेर हात बाँधी बस्ने स्थिति मात्र बाँचेको छ औषधि उपचार हेरकोट झारफुक धामी झाकी बाहन वैद्य जाना पांच ज्योतिषी डाक्टर सर्जन देवी देवराली कतैबाट पनि गुहार मिलेन सन्तान नहुने नै भयो सन्तान प्राप्तिको कामना राखेर अनेकौं धार्मिक तीर्थस्थलहरूको दर्शन गरे पनि पूजापाठ र दान पुण्य गरे तापनि नहुनेलाई कतैबाट पनि नहुँदो नपाउनेले कतैबाट पनि नपाउँदो रहेछ भन्ने स्पष्ट भएपछि प्रवेश र कल्पनाले पनि चित्त बुझाए उता प्रवेशको घरमा पनि सरदार बुढा र बुढी आफ्नो सपनाको एउटै नाति पनि खेलाउनै नपाई मरिने पो हो कि भन्ने चिन्ताले कम छटपटिएका होइन कही कतै विखेत पर्यो कि कसैको आँखा पो लाग्यो कि प्रभावको टुनामुनाले पो असर गर्यो कि भन्ने भए झाकेर आफ्नो बुढो गिधिले भ्याएसम्मका सबै उपायहरू अजमाउँदा पापी र लोभी बुडाको पैसा पनि निकै खर्च भयो नाता नातिनीहरूका निम्ति साची राखेको रकमबाट यसरी खुतो खुत पैसा निकाल्न पर्दा बुढाको मन पनि पटक पटक कुडिएकै हो तर के गर्नु र नाति नातिनी खेलाउने रहरलाई बुढो मनले झन त्याग्नै नसक्दो रहेछ प्रवेशले विवाह गरेको यो साल अर्को साल गर्दै पूै चार सालभित्र गए नातिलाई चुम्बा खाने रहर रहरमै सीमित रहयो तर रहरे यो चार सालले बुढाको जुङ्गालाई सेतामे बनाए तापनि चाउरिएका ओठहरूलाई भने खण्डेरीमै टंग्रया रहयो प्रत्येक दशैमा कल्पना बुहारीले कोसेलीको रूपमा लिएर आउने गरेको कलाकन्दको मिठासले पनि बुढाको अमिलिएको मनलाई गुलियो पार्नै सकेन कल्पना घरभित्र प्रवेश गर्दा उसले ल्याएको कोसेलीमा भन्दा पहिले बुढ़ाको आँखा कल्पनाको स्याप्टो पेटमा बुढाको मन आफै कुड़िहाल्थ्यो बुढाको कुडिएको मनलाई कलाकन्दको मिठासले पनि कहिले पनि मिठाउनै सकेन सरदानीको पनि छटपट्टि उस्तै छ रातभरि गुजिङ किराहरू जस्तै छटपटाइरहन्छन् शान्तिको निन्द्रा सुत्न नसके तापनि गुजिङ किराहरूको छटपटीको नकल गर्ने स्वतन्त्रता छ अहिलेलाई सर्दानीले प्रवेशको कोक्रो अझै जतनले जा राखिदिएकी छन् नातिका निम्ति भनेर तर खोइ त यो कोक्रक्रोमा नाति खेलेको कोक्रो रित्तै छ रित्तै छ गर्व बुहारीको के हुन प्रभु यस्तो अब निसन्तान होइन रहेछ कार्की परिवारको जीली नै मासिने रहेछ हामीले के यस्ता पाप गरेका थियौं र हामीलाई सन्तानहीन पार्नु भयो प्रभु यो बुढ़ेसकालमा पनि नाति नातिनीको मुख हेर्न नपाई मरिने नै रहेछ कस्ता दिनहरू देखा पर्यो प्रभु मैले खाइ नखाई नाति नातिनाका ना निम्ति सम्पत्ति जोडे बैंक ब्यालेन्स बढ़ाए तर खोइ त अब कसले मेरो सम्पत्ति खाइदिने अपुतालीको धन जोगीलाई दान भन्छन् अब त्यस्तै हुने भयो यो प्रवेश पनि सन्तानका निम्ति काञ्ची बिहे गरा पटक्कै मान्दैन महाको जुइटिङ रहेछ मोरो त्यही बाजी कल्पनालाई रोगेर बसिरहोस् पड्के अब दिनदिनै आफू पनि चाउरी पर्दै जान्छ चा। अब के सोचेको छ यसले आफै जानोस् बजिया यता बुढाको चिन्ता बेग्लै छ गरिब अनपढ़ जे जस्ती भए तापनि प्रभालाई दुवै बुढाबुढ़ीले स्वीकार दिएका भए आज यो घरमा आवात थियो, यो आँगन कोलहालपूर्ण थियो, नाति नातिनीहरू यो आँगन भरि खेल्ने थिए होला रमाउने थिए होलान् हजुर मुमा र हजुरबुबाको काँधमा चढ़ने थिए होला प्रवेश सुतेको खाली खोक्रोको सदुपयोग हुने थियो अहिले बिरालाले बच्चा हुर्काइरहेछ त्यो कोक्रोमा अब हेर्नु त बुढा र बुढी गुजिङ किराहरू चाहिँ रातभरि छटपटाइरहनु पर्ने थिएन बुढाको सम्पत्तिको सदुपयोग हुनेथ्यो नाता नातिनीहरूले सुखभोग गर्नेथे वंशानुक्रमको जगेरा हुनेथ्यो कार्की परिवारको जीली मासिने थिएन तर यसो भइदिएन विचरी गरी प्रभालाई भाइफाले चरित्रहीनको संज्ञा दिएर शनिसंकटा टारेर पैसा खर्च गरी गरी प्रवेश कोक्रो जोगाउँदै बिरालोको बच्चा हुर्काउनलाई दसवटा जाल मुन्दै र रकम रकमको चाल चल्दै डाँडा कटाउँदा प्रवाससँगै आफ्नो सन्तानले पनि डाँडो काटेको कु, कुरा उस दुबैले दुवैले भुसुक्कै बिर्सेछन् क्यार्यो उस बेला त दुवैले अत्यन्त आनन्द अनुभव गरेका थिए होलान् बागे घुराई घुर्दै ढुक्कले निधाएका थिए होलान् तर अहिलेलाई त्यही हराम भएर टुप्लुक्कै देखा पर्यो विधिको विडम्बना पनि विचित्र हो मलजल हालेर जतनले छरिराखेको बिउ भने उम्रिँदै उम्रिएन बरू नरोपिएका झारपातहरूले घमलाई थाकिदिए तर चाहनाको बिरूवा पनि उमार्नै सकिएन नहुँदो रहेछ मानिसले सोचे जस्तो अनि चाहे जस्तो पनि ठूलै भूल गरिएछ बेर्थेको टाउको दुखाइ रोजियो दूरदर्शी दैवले त जुराइदिएकै थिएछन् जसरी भए तापनि तर आफ्नो भागमा श्री नलेखिएर तितिरी लेखिदिएपछि के लाग्छ र दैवभन्दा टाढा देख्न सक्छु भन्ने यो पापे आँखाले खोइ के देख्यो देख्यो आफ्नै खुट्टामा बन्चरोको निशाना देखेछ आफ्नै सन्तानको गला घोट्नलाई यी हातहरू अघि बढ़नेछन् नाकाम भयो प्रभु नाकाम भयो धेरै जान्ने र बुझ्ने हुँदा यस्तो भयो अब यी पापी हातहरूलाई अचानकमा राखेर दुई टुक्रा पार्छु भन्दा पनि त्यो धने र प्रभाले हामीलाई हाम्रो सन्तान कुनै हालतमा पनि दिने होइनन् उल्टो मुखभरिको मुला खाँदी दिएर पठाउलान् यो अनिदो रातमा सरदार बुढाका चिन्ताहरू सुस्तरी सुस्तरी सल्बलाइरहेछन् सल्लाहका पातहरू जस्तै प्रवेश र कल्पना पनि सुतेका छैनन् उमेर बित्दै गएपछि मानिसलाई चिन्ताहरूले सताउँदो रहेछ दुवै छटपटी रहेकै छन् निन्द्रालाई रुँगेर कल्पना निराएकी छैनौ अह पटक्कै निन्द्रा लागेको छैन तपाईँ त सुत्नु नि दिनभर लेखेर थाकेको मान्छे निन्द्रा लागेको भए पो निन्द्रा बिनाको सुताई के सुताई र ल कल्पना सुत्ने कोसिस गर निन्द्रा लागेन भने बिमार हुन्छ है साहित्य र संगीत दुवै क्षेत्रमा आफूलाई सम्पूर्ण रूपले डुबाइदिएपछि बुबा मुमाले गरेको नाता नातिनीहरू हेर्ने रहरलाई प्रवेशले वास्ते गर्न सकेन एउटा ठूलो साथी लिएर बाँच्छु भन्ने मानिसले आफ्नो सृजनामा नै सन्तानको सन्तुष्टि पाउँदो रहेछ सन्तानका निम्ति अर्को विहेगर कल्पनाबाट त नानी नहुने ना रहेछ भनेर कतिपल्ट सम्झाउँदा पनि प्रवेशले टेरपुच्छर लगाएन भगवानले नै सन्तान नदिएपछि उसलाई सन्तानको पनि कुनै चिन्ता रहेन तर कल्पनालाई भने सन्तान नभएकोमा चित्त बुझेको छैन बुढेस चाहिँ कसले हेर्छ चा। कसको सहारामा बाँच्ने एउटा सानो नानी त काख पर्छ होला एउटा धर्म पनि हुने टुहराटुहारीको उद्धार पनि हुने सम्पतिको पनि उपभोग हुने यस्तै सोचहरू आउँदा कल्पनाले प्रवेशसित कुरा निकाली प्रवेश हामीले पनि अनाथ आश्रमबाट एउटा नानी त काख लिनै पर्छ होला जस्तो लाग्दैछ हाम्रो घर पनि उज्यालो हुने बुढीस कालका निम्ति हाम्रो सारा पनि हुने तिमी के भन्छौ तिम्रो विचार पनि राम्रो हो मुमा बुवाहरू पनि नाता नातिनीको मुख हेर्न नपाएर पानी बिनाको माछा जस्तो छटपटाइरहेको पनि धेरै भइसक्यो तिमीले नै विचार गर न लोकने श्वासनी दुवैको सल्लाहले सबै कानुनी प्रक्रिया पूरा गरेर अनाथ आश्रमबाट एक वर्षको बालकलाई काख लिए घरमा हर्षोल्लास छायो नानीको नाम प्रकल्प राखिदिए पूरा नाम प्रकल्प कार्की राखिदिएर रा। कार्की परिवारको जिलेलाई यथावत राख्ने कोसिस भयो प्रवेश अनि कबाट कल्पना पनि उच्चारण हुने पी दुबई में मतभिन्नता रहेन नाममा सम्झौता भइसकेपछि दुवै मुसुक्क मुस्काए प्रकल्पलाई काख लिएपछि कल्पनाको खुशीको ठेगान नै रहेन ऊ दिनभरि नानीको स्याहार सुसारमा अति व्यस्त हुने गर्छे नानीलाई खुवाउनु नुहाउनु नेपकिनहरू फेरिदिनु कल्पनाको फुर्सद छैन प्रवेश पनि नानीलाई आफ्नै प्रकारले माया गर्ने गर्छ आफ्नै कोखबाट नानी जन्माउने भागे कल्पनाको नभए तापनि कल्पनाले आमा हुन पाउँदा पाइने खुशी त पाइरहेकी नै छ नानीलाई काख लिएपछि कल्पनाले आफ्नो वैवाहिक जीवन सफल भएको अनुभव गरे नानीको बाबु भन्न पाएकोमा प्रवेश धेरै खुसी छ तर प्रकल्पलाई हेर्दा उसलाई प्रभाको गर्वबाट जन्मिसकेको तर उसले अझसम्म नदेखेको ना नानीको सम्झना आउँछ प्रकल्पको अनुहारले फेरि एकपल्ट प्रभाव भएतिर फर्काइदिन्छ प्रवेशलाई प्रवेश, प्रवेश अहिले सोच्दैछ त्यो नानी पनि अब त पाँच वर्षको भइसक्यो होला तर मैले त एकैपल्ट पनि देख्न नपाउने म कति अभागी बुबा त्यो कहाँ होला के गर्दै होला न त मैले कहिले त्यसलाई भेट्ने प्रयास नै गरे न त त्यसको बारेमा केही जान्ने इच्छा नै राखे अब भेटेर पनि के गर्नु र त्यही पुरानो व्याथा बल्झाउनु मात्र त हुने मेरो भाग्यमा आफ्नै सन्तान खेलाउन लेखिएको छैन रहेछ जे होस् प्रकल्पले मुमाबुबाको इच्छालाई केही मात्रामा भए तापनि पूर्ण गरिदेला प्रकल्पलाई काख लिएकोमा उनीहरू पनि खुशी नै हुनेछन् होला हेर्दा हेर्दै दशै पनि आइपुग्यो प्रवेश र कल्पना र प्रकल्प दशैको धेरै कोसेलीहरू लिएर मुमाबुबाको घर पुगे छोरी बुहारीले साथमा सानो नानी पनि बोकी ल्याएको देखेर सर्दार सरदार र सरदारे तीन छक्क परे बुढाले मुख थाम्न नसकी सोधिहाले हन प्रवेश यो सानो नानी चाहिँ कहाँबाट लिएर आइस कि हो अब तपाईँहरू पनि नाता नातिनीको मुख हेर्न पाइएन भनेर रहने आफ्नै नाता नातिनलाई जन्म न अघि नै डाँडे कटाइहाल्नुभयो मेरो अरू सन्तान नहुने भयो डाक्टरले यसै भनेको छ यो नानीलाई सबै कागज पत्र बनाएपछि हामीले काग लिएका छौं अब यसैलाई तपाईहरूले नातिको रूपमा स्वीकार्नु पर्यो बुबा प्रवेशले प्रभाकै प्रसंग छिकेर मन दुखाउँदै प्याचे भन्यो बुढा अधेर अनुहार लगाउँदै केही नभोले तापनि कसका छौँ उठाएर ल्याएछ भनेर उनको मनले भनिहाले तापनि मुखमा उतार्ने कष्ट गरेनन् बुढ़ाले बरू चेप्रे पारे जस्तो गरेर बुढा त अभिनय पो गर्न थाले आमा छानु केता कति राम्रो रहेछ नि बुहारी भन्दै बुढाले नातिलाई माया जताए जस्तो गरे कसको नासो मैलो ढुवाङबाट उठाएर ल्याएछ भन्ने सोची सोचिदिने मनले आफ्नै मुखलाई मजाले ढाँटिदियो मन र मुखको तालमेल नभएको परिवेशमा प्रकल्पको आगमन भयो बुढाको घरमा प्रकल्प नातिको आगमनले सोचे जस्तो खुसी छर्नै सकेन प्रवेश र कल्पनाले यो स्पष्ट अनुभव गरे तर खुशी छर्न सक्नेहरूको विकल्प नै थिएन किनकि गमलामा मलजल गरेर छरिएका बीजहरू कसै गर्दा पनि अंकुराउन नै मानेनन् बरू नछरिएका झारहरू मौलाइ दिए टिका साइतमा पनि बुढाबुढीले माने जस्तो गरेर टीका लगाइदिँदै आशीर्वाद दिइ टोपले नानीले भने जस्तो आशीर्वाद पाएन भन्ने स्पष्ट भइहाल्यो दशैंको टीकाको दिन भनेर कल्पनाले केही भनेन दिनहरू खमाइलै भए तापनि मनमा हुस्सु लागिदिएकोले पारिवारिक माहौल पनि ढुस्स भएरै बित्यो बितयो वर्षदिन बिताएर आइपुगेको चाटले पनि रमाइलो मनाउन नपाई दशमीको दिनले बिदावरी लियो हजुर मुमा बाटा भने जस्तो आशीर्वाद नपाएर हो कि कसो प्रकल्प रातभरि रोइरह रा। कल्पना र प्रवेशले अनेकौं उपाय गर्दा पनि नानीलाई पकाउनै सकेनन् ना। नानीको निन्द्रै खलबलाउने रोदन सुनिरहे तापनि सरदार बुढा र बुढी पटक्कै उठिदिएनन् ना। नानी किन के भयो कसो भयो भनेर सोधिबस्ने दुःख उठाउन चाहेनन् तर कल्पनालाई बुबा मुमाको यस्तो व्यवहारले बिजाइरह आफ्नै भए त गु नै चाटुला जस्तो गर्ने थिए होलान् तर कसैको छौडा सम्झिदिने मनले नानीलाई माया ना गर्न सकेन राम्ररी निधाउन नसके तापनि यो छौडाले पनि सारे दुःख दिने रहेछ प्रवेशले बित्थामा घाँडो भिडयो यो अर्काको छौँ के काम लाग्छ र अर्काको बाछाचाँटी मुखभरि रह इत्यादि इत्यादि बुढा बुढी दुवैले सुचिरहे कति बेला नानी पनि निधाएछ बल्ल बुढा पनि ढुक्कले निधाए राति अबेरसम्म जागै बसेकी कल्पना आज बिहान अबेर, अबेर गरेर उठी भान्सामा चिया आएकी बुहारीलाई सासूले टोकिहालिन् तिमीहरूले रातभरि नानी रुवाएर सुत्नै दिएनौ उहाँले टोक्यो होला ओछ्यानमा दबाई छर्नु पर्थ्यो कुराहरू त आमाले याद राख्नु पर्छ त है यस्ता कुरा त आमाले याद राख्नु पर्छ त हो रातभरि सुत्नै नपाएर मलाई त रिंगटा लाग्ला लाग्ला जस्तो भइरहेको छ बुवा पनि आज उठ्नै भएको छैन अब यस्तै त हो नि मुमा हजुरहरू नाति नातिनीहरूको पनि रहर गर्नुहुन्छ फेरि नानी रोएको पनि सहनुहुन्न खोइ के भन्नेर मुमा राती नानी रोदा नउठी दिएको रिस थियो कल्पनाले ठाडो जवाफ दिए यो नानीको अलिकति पनि माया भए पो उठ्नुहुन्थ्यो त यो अर्काको नासो पासो पर्यो आफ्नै भएको भए त जुरुक्कै उठनुहुन्थ्यो होला नि कल्पनालाई धेरै रिस उठेर यसो भनिहाले तिमीहरूले पनि यो कसको बतासे नानी उठाएर बुढेसकालमा टाउकै दुखायो कुन जातको हो थर गोत्र के हो कुन धर्म हो केही बुझ्दै नबुझी उठाइहाल्यो अब यस्तो जात थर गोत्र धर्म केही पनि थाहा ना नभएको नानीलाई कसरी नाति पनि भन्नु र भन त बुढियाको कन्सिरी तातिँदै गयो कल्पनाको पनि सहनशीलताको सीमा नाग्यो जात थर गोत्र र धर्मको चश्मा लगाएर एक अवोध बालकलाई घृणा गरेको कल्पनालाई सह्य भएन कोही मुस्किलले प्रकल्पलाई काख लिन पाएको कुरा सम्झेर कल्पनालाई अझरी सुट्यो अब आफ्नै जात थर गोत्र धर्ममा जन्मिन लागेको आफ्नै सन्तानलाई पर पन्साइहाल्नु भन्नुहुन्छ तपाईहरूको भाक्य यस्तै जात थर गोत्र अनि धर्मविनाको नाति नै जुडेको रहेछ के गर्नु मुमा कल्पनाले बुढ़ियालाई मुखभरिको मुला खाँधी दिए कसले भने यस्तो कुरा गाउँ घरको यस्तो बकम फुसे कुराहरू विश्वास गरेर तिमी मसँग बाजे कि हाम्रो आफ्नो सन्तान भएको भए प्रवेशले तिमीलाई विहे गर्ने आवश्यकता नै थिएन हामी प्रवेशको विवाह प्रभासँग धुमधामले गरिदिनेथ्यौं त्यो सन्तान पनि हाम्रो आफ्नै हुनेथ्यो सरदानी बुढ़ियाले एकपल्ट मजाले झूट बोलिन् एक बिहानै भान्सामा भएको हल्ला सुनेर प्रवेश र बुढा सरदार पनि आँखा मिजदै उठे कल्पना के भयो के भएमा चाडबाडको बेलामा एका विहानदेखि के को हल्ला प्रवेशले सोध्यो विनासित्तैमा सासुले गोहीको आँसु झाँदै भनी प्रवेश, प्रवेश? तेरो बुहारीलाई अलिक सम्झा एका बिहानै मसँग बाँच्न आइपुगे तैँले त ता कल्पना सिधा छ भन्थिस् तर यस्तो मुखाल्याएमै पनि सिधा हुन्छ र कहिले हेर न ना नानीले रातभरि सुत्न दिएन अरे जात थर गोत्र र धर्म केही नबुझी यसलाई हामीले काख लियौ अरे अब तिमी नै भन न यस्तो नानीलाई काख लिनका निम्ति हामीले कति कष्ट भोग्नु पर्यो कति पैसा खर्च गर्नु पर्यो कल्पनाले प्रवेशको सहारा माग्दै भनी सरदार बुढा पनि रातभरि सुत्न नपाएको सरीको आँखा र अनुहारभरि काँडे इस्कुसको जस्तो सेतो झरखरिएको धारी लिएर एक बिहानै कुरा बुझ्न आइपुगे प्रवेश बोल्दै गेर्नु हाम्रो सन्तान नहुनुमा कल्पनाको केही दोष छैन तर मबाट सन्तान हुँदैन बाइक एक्सिडेण्ट हुँदा मेरो सन्तान जन्माउने क्षमता हरायो भनेर डाक्टरहरूले भनेका छन् मैले दशैजनासित बिहे गरे तापनि तपाईहरूले आफ्नो नाता नातिनीको अनुहार देख्न पाउनुहुन्न प्रवेशका मुमा बुबा अँध्यार मुख लगाएर प्रवेशको कुरा सुनिरहेका छन् प्रवेश भन्दै जाँदैछ अब मबाट सन्तान नहुने भएपछि कसैले पनि हामीलाई अपुताली नभनोस् भनेर यो नानी प्रकल्पलाई काखमा लिएका तपाईहरूले पनि यसलाई नातिको रूपमा स्वीकार्नुपर्छ आफ्नै छोराको रगतमा पनि गरीब र अनपढ़को दुर्गन्ध छ भन्दै धोइपखाली गर्नुभयो अब तपाईहरूले आफ्नै नाति नातिनीको मुख हेर्नका निम्ति अर्को जन्मलाई पर्खाउनु पर्यो होइन यो जन्ममा त सम्भव छैन ल मैले भन्नुपर्ने कुराहरू सबै भनिदिए अब बुझ्नु नबुझ्नु तपाईहरूको खुशीमा हो मुमा सबै चुपचाप भए प्रवेशले जम्मै कुराहरू ऐना जस्तो छलंग पारेर देखाइदिएपछि बुढाबुढी सबैको चित्त बुझ्यो आफ्नै थैलीमा दुलो परेको देखे बुढाले अब भने त्यही जात थ गोत्र धर्मको रंग नपोतिएको प्रकल्पलाई नै नाति मान्न बाध्य भए अब कतैबाट पनि केही हुन नसक्ने देखेर मुडाले गिरगिटले झै रंग बदलिए आमा, यो जुगमा पनि तिमीले जात थर गोत्र धर्मको कुरा झिकेर यो अवोध बालकलाई रंगाउने कोशिश नगर न अब यो नाति त हाम्रै जात थर गोत्र धर्मको भइसक्यो नि कानूनी रूपमा प्रवेश प्रकल्पमा यसको मुमाबुबा भएपछि यो प्रकल्प चाहिँ सरदार जंगवीर कार्कीको नाति भयो तिमी र म यसको हजुरमुमा पनि हजुरबुबा पनि भयो हैन ना र नानी नहुनुमा प्रवेशको दोष छ भन्ने कुरा मलाई कहाँ थाहा थियो था र बुढियालाई पनि आफ्नो रंग बदलिन करे लाग्यो अब हाम्रो श्री सम्पत्तिको हकदार पनि यही प्रकल्प नाति नै हुने भयो जे होस् ममा चाहिँ अब अपुतालीको धन जोगीलाई दान भएन बुझ्यौ बल्ल उत्पत्त भइसकेको घरेलु स्थिति केही साम्मे भयो समय र उमेरले बाघलाई पनि विरालो बनाउँदो रहेछ बुडाले टीकाको दिन नातिलाई मन खुम्चाउँदै दिएको आशीर्वादलाई दोहोरी लाउने मनसाय बनाए जस्तो गर्दै टीका लगाएर दिएका नगर्ने दक्षिणा र संकुचित मनले दिएका आशीर्वादहरूलाई दोहोरी लगाउँदै खल्तीबाट एक एक सयको पाँचवटा नोट जेकेर प्रकल्पको कलिलो हातमा जबरजस्ती थमाइदिए बुढाको यो बिलेटेड दक्षिणाको उद्देश्य बुहारीलाई खुशी पारेर आफ्नो धुनो सुझाउन मात्र थियो यसरी घरको उत्त स्थिति केही साम्य भएर दुई चार दिन बिताएपछि प्रवेश पनि प्रकल्पलाई लिएर गान्तोक फर्के छोरा बुहारी र प्रकल्पले घर छोडेर जाँदा बुड़ाबडी दुवैको अनुहार भने माया लाग्दो देखियो सरदानी बुढ़ीले भनिन् बुहारी घर नबिर्सिनु है यसो समय निकालेर कोही कोही बेला नातिलाई लिएर आउनु हामी त बुढाबुढी अब एक्लै नै भयौं प्रवेश कल्पना गान्तोक फर्किनु भन्दा एक दिन अघि बुढाले भनेका थिए प्रवेश अब तिमीहरू गान्तोकतिरै बसो भने यो घर र जमिन पनि बिक्री गरेर मुमा मलाई पनि उतै लिएर जानु अब त हाम्रो पनि हात खुट्टा बसिसक्यो हामीलाई यसो तातो चिसो हेर्ने पनि को छ र यहाँ हामी यो रित घर र बाँचो जमिन रुगेर बस्न पनि नसक्ने भइसक्यौ के गर्छ सब कि त तिमीहरू तिनैजना यतै आएर बस्नु पर्यो होइन भने हामीहरूलाई पनि गान्तोकमै लिएर जानु पर्यो दुईमा एक त गर्नै पर्यो प्रभुले एकछिन सोचेर भनेको थियो बुबा कोही मान्छे पाउँदैन मान्छे पाइए त यो घरबारी सबै जिम्मा दिएर तपाईँहरूलाई पनि गान्तोक लिएर जान सकिन्थ्यो अब घरमा ताल लगाएर जानु पनि त भएन बुढा निकै चिन्तित हुँदै भनेका थिए मैले अहिलेदेखि मान्छे खोजेको होइन खोइ कोही पनि भेटिँदैन भेटेकाहरू पनि बस्न नमान्य भइसके यो बस्तीको ठाउँमा बसेर घरबारीको चौकीदारी गर्न कोही पनि राजी भएनन् मैले पैसाको लोभ देखाएँ लैनो गाई किनिदिन्छु भने अनि कसैलाई अलिकति जमिन पनि तिम्रो नाममा लेखाइदिन्छु सम्म भने तर कसैले भाडो मुटो लगाएनन् अब त मलाई यो ठूलो घर अनि यति धेरै जमिन पनि खाँडो जस्तो पो लाग्न थाल्यो व्यर्थमा मैले ठूलो घर जमिन जोड़ेछु अब यो एउटै भएको नातिले कता, कता सम्पत्ति भोग गर्ने हाम्रो प्रकल्पलाई बुहारीको सम्पत्ति नै टन्न छ त्यसले त्यही ते खाएर सक्दैन अब यो फगितो जमिन राखेर रा के फाइदा अब यो पगितो जमीन राखेर रा के फाइदा यो पगितो बाँझो जमिनलाई समझदा बुढ़ालाई एकपल्ट विचारी प्रभावको सम्झना भयो तर समय बितिसकेको थियो प्रवेशले दूरदर्शिता देखाउँदै दे भनेको थियो नसुत्ता बुबा सहयोगी हातहरू पाउन दुर्लभ भए तापनि सम्पत्ति भोग गर्ने मुखहरू त प्रशस्तै पाइहालिन्छ फेरि यति ठूलो जमीन र घर कौड़ीको भावमा बिक्री गर्नु पनि भएन भाउ पर्खिँदा समय लाग्छ समयलाई पर्खिन ध्राय चाहिन्छ म पनि सिक्किमभरि सुलाग लगाउँछु कोही मान्छे पाए भने लिएर तब मात्र हामी सँगै बस्न मिल्छ अब गान्तोको त्यति राम्रो र रा ठूलो होटेल त्यो सुख सुविधा छोडेर कल्पना पनि यो उराट लाग्दो बस्तीमा बस्न मान्दिन अब म के गरौं भन्नुहोस् भुवा तर पनि यसो कोसिस गर्दै गर्नुहोस् न दुई चार पैसा खर्चेर यसो मान्छे फिट गर्दा हुँदैन पैसाले सेतोलाई कालो साबित गर्न सकिन्छ भन्ने जाब एउटा मान्छे खोज्न सकिन्न प्रवेशले यसो भन्दै आफ्नै भूभाको साथीमा गतिलो व्ये कसेको थियो प्रवेशको मुटुभित्र प्रभाको माया पुना एकपल्ट बौरी उठेको थियो बुढाले पैसा र शक्ति प्रयोग गरी आफ्नै सन्तानलाई डाँडो कटाइदिएर उसै बेलादेखि यो घरलाई मसान घाट बनाइदिएका थिए प्रवेशको अन्तिम वाक्यले बुडाको मनमा आघात पुर्याएको थियो आफ्नै छोराको भविष्यलाई सम्झेर बुढाले त्यसबेला सेतोलाई कालो साबित गराएका थिए यसो गर्नमा बुढाको कुनै निजी स्वार्थ थिएन एक बुबा हुनुको नाताले प्रवेशको स्वार्थमा रचिएको चक्रव्यहुमा आफै परिएला भन्ने के था विचारा बुढालाई आफूले खनेको खाल्डोमा आफै परिन्छ भनेको पनि ठिकै रहेछ जुन छातीमा छोरोको शिर खेर सुताए त्यही छोरोको व्यङ्ग्यवानले आफ्नो छाती भेदन गर्छ भन्ने विचार बुडालाई के था बुढाले भनेका थिए प्रवेश समयमा मैले जे जसो गरे त्यो तेरै स्वार्थका निम्ति गरे हुन त यसको परिणाम प्रतिकूल रहयो प्रभाभन्दा शिक्षित उच्च घरानी बुहारी म यो घरमा भित्राउन चाहन्थे यो आँगनभरि तीन चार नाता हल्ला सुन चाहन्थे बस मेरो सपना यस्तै थियो अनि म यसमै अडिक थिए तर विपनाहरूले साबित गरेर देखाइदिएका सत्यहरूले मेरो भ्रम दूर भएको छ मबाट एउटा महापाप हुनु गयो मेरो हृदयले यसलाई स्वीकारेको छ तर बितेको समय र बगेको खोलालाई फर्काई ल्याउन सकिन्न जे बित्यो बितेर गयो एउटा ठूलो पश्चाताप जिन्दगीभरिलाई छोडेर समय मेरो पक्षमा बलवान भइदिएकोले सेतोलाई कालो पनि साबित गर्न सकियो तर अहिले त सेतोलाई सेतै साबित गर्न पनि मलाई महामुस्किल परिरहेको अनुभव भइरहेको छ प्रवेश बुबालाई प्रहार गरिएको व्यवानले आघात पुर्याएछ भन्ने बुझेर प्रवेशले भनेको थियो जे थियो भइयो अब पस्ताव गरेर लाभ छैन बुबा बुबा छोराको चित्त माझामाझ भइहाल्यो हेरौ न म पनि सुलाक लगाएर मान्छे खोजला तपाईले पनि यसो याद गर्दै गर्नुहोस् बुबा साँच्ची धनेर र प्रभा चाहिँ कहाँ छन् भनेर प्रवेशले प्रभाको प्रसंग झिकेको थियो प्रवेशको यस्तो अप्रत्याशित प्रश्नले बुढाको अनुहारमा विषादका रंगहरू पोति दिएको थियो सायद प्रवेशले प्रवेशको भविष्य सोचेर प्रभालाई पन्साउन गरेको षड्यन्त्र थाहा पायो होला सुनको अण्डा दिने हाँसको पेट चिरेर एकैचोटि अण्डा निकाल्न खोज्ने मूर्खताले हाँस पनि मरेको अनि अण्डा पनि नपाएको कथा पनि याद आयो होला बुढ़ालाई गारो मानी मानी भने पञ्चायतले प्रभालाई धनेसँग जिम्मा लगाएपछि एक दुई महिना यतै थिएरे थे त्यसपछि कता गए कसैलाई थाहा भएन आ अब प्रभावको कुरा खोतेर दुखमन मन नगर प्रवेश आफ्नो भाग्यमा लेखिएभरि नै पाउने हो अब प्रभावको भाग्य पनि त्यस्तै रहेछ चित्त बुझा अब चित्तै नबुझ्दा पनि चित्त बुझेको जस्तो अभिनय त गर्नै परे बुबा प्रभा फेरि एकपल्ट प्रवेशको मुटुको व्यथा भएर बल्झिएकी थिए भोलिको सपना विचारी प्रभाको पनि भाग्य नै यस्तो कही कतै शान्ति नमिल्ने भूकम्पको छेकमा जन्मिए जस्तो जहिले तहिले राम राम भन्दै छाती थिचेर बाँचिदिनु पर्ने आफूले टेकेको धर्तीनै पटक पटक धस्की बस्ने त्राही त्राहीमै जिन्दगी बिताउनु पर्ने कस्तो भाग्य बिचरीको अभागीलाई त स्वर्गमा पनि दुःख हुन्छ रे कसैले भन्थे साँच्चै त्यस्तै भयो प्रभाको जीवनमा पनि प्रवेशित को प्रेम में आधा पीटो भारेकी प्रभाला धनबाद को सात हाथ ले सकेसम को राहत दीको धनबाद को, को निस्वाद मय पाए प्रभा के प्रवेश बिस्तार भूलिस मुर्चुङ्गा खोलाका सम्झनाहरू पनि अब त धमिलिन लागिसकेका थिए प्रवेशको प्रेममा पाएको चोट विस्तारै निको हुन लागेको थियो हु। धनबहादुरको निस्वार्थ साथमा प्रभा पनि खुशी हुँदै थिए तर प्रभाको यो खुशी दैवलाई मंजूर थिएन रहेछ प्रभाको जीवनमा फेरि विषादका कथाहरू शुरू भए धनबहादुरको आकस्मिक दुर्घटनाले प्रभाको जीवन नै उजाट हुन गयो अब स्मृतिलाई माया गर्दै बोकी बोकी डुलाउने बाबा छैन प्रभाको सिउँदोको शोभा बनेर धनबहादुर प्रभाको नानीलाई यस संसारमा दीर्घ जीवनको आशीर्वाद दिइराखेर आफूलाई फिक्ल बजारको सडकभरि सिन्दुरकै रंगमा पोखिदिएर आफू भने कहिले नफर्कने यात्रामा कै गइसकेको छ डम्बरीको साथ लागेर प्रभा र स्मृति घर आइपुगे यो घर आज बिहानसम्म घर थियो तर अब यो घर रहेन धनबादुर र प्रभाले दुख गरेर बनाएको यो घर बिहानसम्म मन्दिर थियो तर अहिले यो घर शमसान जस्तो भएको छ प्रभाको निम्ति घरमा ताला झुण्डिरहेको छ प्रभा र स्मृतिको भविष्यलाई कैद गरेर यो तालाको चावी पनि धनबहादुरसितै थियो उसको लाससित त्यो चाबी पनि आउँछ आउँदैन पर्खिएर भएन मरेर गएको मानिसको लासलाई चाबी खोज्ने न्यूमा खोतल खातल पनि गर्नु नमिल्ने डम्बरेले ताला तोड़िदियो आमा छोरी घरभित्र पसे धनेको शून्यता मुटुभरि बोकेर अहिले निस्किन्छु हाई भाउजू भन्दै डम्बरे पनि गयो प्रभाले आँसु झार्दै हातमा लगाएको चूरालाई हेरी उसले चुरालाई आफ्नो हातबाट फुकाएर एकपल्ट थुके जस्तो थुतु गरेर बाकसमा थनकाई मनमने भनी मेरो भाक्यमा पापी दैवले सुग भन्ने शब्द नै लेखिदिएको छैन रहेछ वास्तवमा के भएको हो केही बुझ्न नसकेर स्मृति प्रभाको अनुहार हेरिरहेकी घर आँगनमा दुई चारजना मान्छेहरू भेला हुँदैछन् चियो चर्चा र टिका हुँदैछ मरौमाथि कात्रो थपिँदैछ साह्रै नराम्रो भयो आज फिकल नजानु पर्ने थियो आज मृत्यु बान थिएछ विचारधने अर्काको नासो पासो सुमसुमाउँदै सकियो एउटा बुढाले भनिहाल्यो अब काल कालगति हो दशा लाग्यो भने स्याल पनि सहर पस्छ भन्ने उखान छ नि क्या हो त्यस्तै भयो अब उसको दिन नै यति नै थिएछ एक अधा मान्छेले कुरा थप्यो विचार धने साह्रै सोझो मान्छे पुत साह्रै मिलनसार अहिलेसम्म कसैलाई भनी विजाएको थाहा छैन आफ्नो स्वास्नी र छोरीलाई कति सुखमा राखेको थियो परैले अर्काको नासो पासो जे भए पनि आफ्नै जस्तो गरेर रा राख्ने मान्छे संसारमा कमै पाइन्छ अलिक जवान र बुजकी भनाउँदाले ठिकै कुरा गर्यो मानिसहरू मरेपछि नै गुणगान गाउने गर्छन् हाम्रो समाजको चलन नै यस्तो जिउँदो हुँदासम्म खोइलो उतार्ने मान्छेहरूले पनि मरेपछि गुण गाएको देख्दा अचम्म लाग्दोरहेछ मानिस जिउँदै छँदा गुणगान गर्ने चलन भएको भए यो संसार नै अर्कै हुनेथ्यो होला तर यस्तो नहुँदो रहेछ अब लास्टमाथि कति बेला ल्याइ पुर्याउने हो यसो पुरोहितको पनि त बन्दोबस्त गर्नु पर्यो होइन एडम्बरे जा गएर त्यो पण्डितलाई बोलाएर लिए त अब विधि विधान पूर्वक कार्य त गर्नै पर्यो नि धनीको जेठा दाजु मनेले मनमा त्यति दुःखको वजन नराखी यसरी बोली पठाए जस्तो गरे प्रभा कोठा कोठाभित्र बसेर सुख सुकाउँदै यी सबै कुराहरू सुनिरहेकी छे रूदा रूदा प्रभाव बेहोश प्रभा होला जस्तो भइसके तर उसलाई समवेदना व्यक्त गर्न सहानुभूति जताउन अहिलेसम्म न कुनै स्त्री अनुहार ढम्किएको छ न कुनै पुरूष नै अघि आएको छ अचम्म त यही छ धनीले अर्काको नासो पासो पाल्यो भनेर पोहो कि अथवा गरीब भएर हो कि भन्न सकिएन लास्को गाडी फिकल आइपुगे रे भन्दै एकजना जवान करायो ए हो र लौ अब तयार तमार गर्नु पर्यो है डम्बरे ए डम्बरे तिमीहरू दुई चारजना भएर यहाँ आँगनमा पाल टाक्नु पर्छ भित्रबाट खाटहरू बाहिर निकाल्नु पर्छ समाजबाट भाँडा बर्तनहरू चेयरहरू ल्याउनु पर्छ लौ केटाहरूलाई हाटहुट गरेर रा, अडाइ राख फिकलबाट मेलबोटी आइपुग्नु धेरै समय लाग्दैन है बेलुकी ठूलो साजमा थनेको लास घरभित्रियो बिहान हाँस्दै खेल्दै आफ्नो परिवारसित फिकल गएको सक्लो मान्छे अहिले निर्जीव लास भएर घरभित्र पस्दैछ यस्तै मुठी बाँधी आयु जगतमा हात पसारि जानु सुगठित सुन्दर स्वास्थ्य शरीरको मलामी निम्त्याएर जानुछ मेरो, मेरो भन्छौ के के छ तिम्रो झुटो संसारमा एउटा जवानले यसो पनि भनेको छ घरभित्र लास राखेपछि घर बाहिर रा आँगनमा अनि घरभित्र पनि मानिसहरूको भीड़ जम्यो बिहाना हाँस्दै खेल्दै सँगै गएको आफ्नो पति धनबहादुरको लास देखेर प्रभा लासलाई अंगालो हाली रोएर बेहोश भइन् गाउँ घरका स्त्रीहरूलाई बोलाइयो प्रभालाई पनि छम्केर बेहुसीबाट बिउजाउनु पर्यो प्रभाले पनि झण्डै संसार छोडेकी अहिले स्मृति पनि रुन थालेकी छ तर प्रभाकी जेठानी दिदीले स्मृतिलाई उसको घरमा लगेर गए बेहुसीबाट बिउजा पनि प्रभालाई होसै भएन पानीका छिट्टाहरू अनुहारमा पर्दा प्रभावले केवल एकैपल्ट मात्र आँखा खोलेकी थिइन् त्यसपछि त उ अर्धचेत अवस्थामा रहेकीले कतिजनाले त प्रभाव पगली भइसक भन्ने पनि सोचे होला रातभरि के के भयो कसो कसो भयो प्रभालाई केही थाहा सुेन माटोले लिपेको भुइँमा एक कुनामा कुनै बिछौना र ओढ़नी बिना प्रभाव सुतेको सुतेकै भई प्रभावको यस्तो अवस्था देखेर गाउँघरका हाईमाईहरूले अब प्रभाव पनि धनी जस्तै सती जाने रहेछ भन्ने सोचेका थिए भोलिपल्ट धनेको दाह संस्कार गर्न खोलातिर लगियो एकै क्षेणमा चित्ता झल्न थाल्यो धनेका सारा सपनाहरू धनीको शरीरसितै खरानी भयो यता प्रभावको सिउँदोभरि धनेले रंगाएको सिन्दूर पखालियो पोतेहरू चुडाइयो चुराहरू फुटाइए प्रभालाई बेसरी डुवाएर तैवले कस्तो न्याय गरेको हो कसैले भन्नै सकेन दुई दिनको खुशीमा भुलाएर तैवले प्रभाको बाँकी जीवनलाई अन्धकारमा डुबाइदियो बिचरी प्रभा ठुट्टे पुच्चे भएर सेतो साडीले बेरिएकी उसको आँखाबाट अविरल अश्रुधारा भगिरहेछ भगिरहेछ झुठो बाड्नु परेकोले साथै मानसिक तनावले प्रवाह अति कमजोर भइसकेकी छ प्रभाको जीवनमा भएको एउटै सारा पनि प्रभावकै भाग्यले चिन्यो अब यस संसारमा प्रभा साँच्चै एक्लि भएकी अब प्रभावले शारीरिक र मानसिक यातना सहन गर्नुपर्ने हो उसैलाई पनि थाहा छैन यसरी सेतो साडेर फोको केसमै धनबहादुरको अन्त्येष्ट क्रिया सकियो अब प्रभाव सिन्दुर विहीन र श्रविविविहीन भइसकेकी छ प्रभाको जिन्दगीमा अब एउटा उजाट उदास र लम्पट मरूपथको यात्रा मात्र बाँकी छ अब यस यात्राको निम्ति प्रभाले आफैलाई शारीरिक अनि मानिसिक रूपमा तयार गर्दैछ जीवनको यो दुर्गम एकल यात्रा प्रभावको निम्ति कति कठिन हुने हो था प्रभा एकले मात्रै छैन स्मृतिको पालन पोषणको दायित्व पनि अब उसैको काँधमा परेको छ धनबहादुर जीवित हुन्जेल प्रभालाई कुनै चिन्ता थिएन तर अब घरभित्र अनि बाहिरको सम्पूर्ण जिम्मेवारी प्रभाले नै बहन गर्नुपर्ने दायित्व आइलाएको छ आमदानीको कुनै भने जस्तो स्रोत छैन धनबहादुरको अन्त्येष्टिक्रिया गर्दा दान दक्षिणा र मलामी चोख्याउँदा नै ऋण लागिसकेको छ अब त्यो ऋण पनि तिर्ने कसरी घर जमिन बन्दकी राख्ने मेलो आइसकेको छ प्रभालाई यस्तै चिन्ताहरूले रातभरि निधाउन दिँदैन छेउमा मस्त निदायकी हेर्दा पनि प्रभालाई रिस उठ्न थालिसकेको छ हुन त त्यो अबोध शिशुको के दोष तर स्मृति गर्भमा आएदेखि आज पर्यन्त प्रभाले पाउनु दुख पाएकी छ प्रभा अहिले सोच्दैछ कतै स्मृतिकै ग्रहदशाको दोष त होइन के ठेगान बात यसकै ग्रह दशाले गर्दा पो प्रवेशबाट पनि आफू टाढो हुनु परेको हो कि स्मृतिकै ग्रहदशाले गर्दा धनबहादुरले पनि अकाल मृत्यु झेल्नु परेको हो कि प्रभाको मनभरि एस्ता बग्रेलतै प्रश्नहरू उठिरहन्छन् एउटी आमाको निष्कलंक मनलाई पनि धमिलाउन सक्ने किसिमको परिस्थिति सृजना भइरहेको छ अहिलेलाई मानिसले आर्थिक चपेटामा परेर अत्यन्तै दुःख पाएपछि कहिले सोच्न नहुने कुराहरू पनि सोच्न बाध्य हुँदोरहेछ मान्छे प्रभालाई घरिघरि त भगवान पनि छैन रहेछ भन्ने पनि लाग्छ यसरी बारम्बार दुखा पाउनु परेकोले भगवानको न्यायमाथि उसलाई शंका पनि लाग्छ भगवान साँच्चै भइदिएको भए मैले न्याय पाउने थिएन प्रभा घरिघरि यस्तो पनि सोच्दछे आजकल प्रभाले भगवानको पूजा गर्न छोडिदिएकी छ अन्द भगवानलाई पुजेर के फाइदा पूजा गर्ने समयमा प्रभा यस्तो सोच्ने गर्छे भगवानलाई पुज्नु भनेको समय र सामग्रीको बर्बादी मात्र रहेछ भन्ने निचोटमा पुगेकी छ प्रभा परिस्थितिको चपेटमा परेर चेपटिएकाहरूलाई राहत र सान्वना भन्दा बढ़ी साम्प्रदायिक रंगमा रंगाउने उद्देश्य लिएर विभिन्न सम्प्रदायका धार्मिक ठेकेदार भनाउँदाहरू पनि भनकेला लाग्द रहेछन् प्रभावको दुखमा पनि केही जिउँदो भगवानलाई अघि ल्याएर सोझे स्वर्ग पुराइदिन्छौं भने जस्तो गर्दै दिनह प्रभाको घर धाइरहन्छन् भने कोही लामो जटा र दाडी पालेर कलाले ठेक्न सक्ने सम्मका मालाहरू झुण्ड्याएर औंलाभरी बहुमूल्य स्टोन जरित औटीहरू धारण गरेर श्वेत पित्त र गेरुवा वस्तधारी साधु सन्तहरू पनि प्रभाको सामिप्य प्राप्त गरेर धार्मिक प्रवचनद्वारा प्रभाको विरक्तिएको मन मस्तिष्कमा डेरा जमाउने प्रयासमा लोभी रहन्छन् मानो धनबहादुरको ध्यान त संसार बुझाउने र ईश्वर चिनाउने आवश्यकता अनुभव गरेका छन् यी मोराहरूले वास्तवमा यी धार्मिक सम्प्रदायका मानिसहरू अन्ध ईश्वरलाई रंगले रंगाएर आफ्नो व्यक्तिगत र साम्प्रदायिक बहुमतको प्रचार र प्रसार गर्दै आफ्नो दुनो सुझाउनको निम्ति किन यति बिद्व दिलो जानले लागि परेका हुन् प्रभालाई बुझ्नै गाह्रो भइदिएको छ एउटा गरीब र विधवी स्त्रीलाई आपत्र विपद परेको बेला यति धेरै ईश्वर उपदेशको आवश्यकता छ र कि प्रभा महापिने हो र प्रभाबाट जगने अपराधहरू भएका छन् र प्रभा, प्रभा निरापराध छे पल पलमा ज्याकेट पहिर्याएर आउने ईश्वर नामको साम्प्रदायिक शक्तिप्रति प्रभालाई यस घडी लछेप्रै घृणा मात्र छ ईश्वरको कुनै रूपमाथि उसलाई पटक्कै विश्वास छैन यस घडी प्रभाको नै साकार रूप भगवानमा होइन निराकार प्राकृतिक शक्तिमा मात्र विश्वास गर्छे निराकार प्राकृतिक शक्तिको उपस्थितिलाई ऊ मानिलिन्छे वास्तवमा यो निर्कार शक्ति नै भगवान हो प्रभाको विश्वास अहिलेलाई यहाँसम्म पुगेर जन्मेको छ मानिसको कल्पना र विश्वासको कुचीले कोरिएको भगवानको तस्विरसित उसको आस्था र विश्वास हराइसकेको छ भगवान केवल सबल र धुर्त मानिसहरूको पक्षमा सदा सर्वदा उभिदिएको पाउँदा भगवानको न्यायिक पारदर्शितामा अब प्रभाको विश्वासै उडिसकेको छ भगवान भनेको न त कृष्ण नता बुद्ध नता येशु, नता न अल्ला नै हुन् भगवानको रूपमा कृष्ण बुद्ध येशु र लाई मात्र मानिलिनु भनेको छजना अन्धहरूले हात्ती छामेर अनुभव गरेको हात्तीका रूपहरू जस्तो मात्रै हो कसैले हात्तीको कान छामेर हात्तीलाई नाङ्लो ठाने जस्तो कसैले हात्तीको सुट छामेर हात्तीलाई साँप ठाने जस्तो अपुरो अधुरो र असत्य हात्तीको रूपलाई अनुभव गरी अरूलाई हात्तीको एक पाखे रूपको वर्णन गरेर गजक्कै परेजस्तो मात्रै हो प्रभाव अहिले यस्तै विश्वासमा अडिक हुन पुगेकी छ धार्मिक प्रचारकहरूले आकाश पाताल जोड्न छोडेको छैनन् भगवानको पोस्टरहरू धार्मिक किताबहरू बोकेर अनेको अर्थी र उपदेशहरूको सहारामा प्रभावको दुःख हरण गरिदिन्छु मृत्युपछिको मुक्ति दिलाइदिन्छु भनी ग्यारेन्टी दिन्छु भन्नेहरूले पनि किंचित हरिश खाएका छैनन् साम्प्रदायिक बलसित तेर्साइरहेका छन् शिकार फसाउन अनेकौ लोभ देखाएर सत्य असत्य सबै उदाहरणहरू तेर्स्याएर रा। स्मृतिलाई राम्रो स्कूलमा पढ़ाइदिन्छौं तिमीलाई पनि नोकरी दिलाइदिन्छौ घर बनाइदिन्छौ भने जस्तो केटा पाइयो भने तिम्रो बिहे पनि गराइदिन्छौ इत्यादि लोभहरू देखाएर प्रभालाई पनि साम्प्रदायिक कुचीले रंगाउने निरर्थक प्रयास जारी छ तर प्रभा भने एक इन्च पनि टकमा गाएकी छैन प्रभाव केवल हजुर हजुर मात्र भन्दै छे, तर यस्ता साम्प्रदायिक प्रस्तावहरूलाई प्रभावको हृदयले जहिले पनि खारेज गरिरहेकै छ अब यस्ता साम्प्रदायिक रंगरोगनमा पोतिएका भगवानहरूलाई प्रभाको हृदयले पूर्ण ब्रह्म परमात्माको निराकार रूप कदा स्वीकार्ने छैन आउनेहरू आउँछन् जान्छन् तर प्रभा आफ्नो आस्था र विश्वासमा अटल भएर बसिदिएकीले धाउनेहरूले हरेसै खाएछन् क्यार आउने पनि छाड़िदिए प्रभालाई पनि बल्ल शान्तिको सास फेर्ने मौका प्राप्त भयो मैले भगवानमा होइन काममा ध्यान दिनुपर्छ प्रभा अहिले यस्तो सोच्न थालेकी छ अन्धो र अन्यायी भगवानले कहिले पनि मलाई साथ दिएनन् मैले धर्मको होइन कर्मको पूजा गर्नुपर्छ सुकर्मको अर्को नाम नै धर्म हो प्रभा अहिले धर्मलाई यसरी परिभाषित गर्दैछे स्मृति मस्त निन्द्रामा सुतिरहेकी छ सा। सायद सपनामा पनि बेलुन उडाएको देख्थि हो निन्द्रामै खरिखरी तर्सिए जस्तो पनि गर्छे ऊ सपनामै बडबड़ाउँछ आमा अब म कहिले पनि बेलुन किनि माग्थेन ल यो बेलुनको प्रसंगले स्मृतिको बाल्य मनभित्र साह्रो नराम्रो छाप छोड़ेको छ भने युकेटी केटी निध्राई किन बढबडाएकी बड़ स्मृति अलिक सजिलो गरेर सुत प्रभाले सानी स्मृतिलाई कोल्टे पारी सुताई राखेर रा, हातमुख धोई धाराबाट पानी ल्याउनलाई दैलो थप्काई राखेर रा गई बिहान भइसकेको थियो धाराबाट फर्केर आउँदा स्मृति थताइरहेकी थिए स्मृतिलाई हनहन्ती ज्वरो आइरहेको राय रहेछ प्रभाले निधार छामेर हेरी ज्वरो निकै थियो धनबहादुरले चुल्हामाथि दाउरा सुकाउने भार प्लास्टिकमा लपेटेर सुकाएको चिरो त बाहेक कुनै औषधी थिएन प्रभाले हतार हतार दुध तताएर अलिकति बासी भात स्मृतिलाई खुवाएर चिरतोको रस उमाएर दिने विचार गरे स्मृतिलाई दुई चार गास भात जबरजस्ती खुवाएपछि चिरेतो उमाल्न थाले गाउँ बस्तीमा अझै पनि वनस्पतिय औषधिको रूपमा ज्वरो खोकीले सताउँदा चिरेतो उमालेर खुवाउने चलन छ चिरेतोलाई हाम्रो जातीय पूर्खौली औषधिको रूपमा हाम्रा सन्तानहरूले अझै पनि प्रयोग गरेर यसको लाभ उठाइरहेका छन् पिउँदा साह्रै तितो लाग्ने यो औषधि गुणकारी पनि छ यसैले प्रभाले पनि स्मृतिलाई जबरजस्ती चिरेतो खुवाएर गुटुमुटु पारी सुताइदिए धनबहादुरको मृत्यु भएको पैंतालिस दिन नपुग्दै घरमा स्मृति विरामी भइदिएर एउटा अर्को आपद थपियो घरमा कमाइ गर्ने मानिस नभएपछि घर चलाउनलाई धेरै गाह्रो पर्यो प्रभाको मनलाई अनेकौं चिन्ताहरूले सताउन थाल्यो अब के गरी जीवन निर्वाह गर्ने प्रभा जीवनयापनको निम्ति अनेकौ विकल्पहरू सोचिदिन बाध्य भए मुर्चुङ्गा खोलाको किनारबाट प्रारम्भ भएको जीवनयात्राले अब अझै कति कति दुःख र कष्टहरू सहन गर्दै अघि बढ़नु पर्ने हो थाहा छैन समयले नै यसको प्रत्युत्तर दिला तर यहाँसम्मको यात्रामा प्रभाको भाग्य नै खोटो देखिन्छ दुखको पल्ला भारी छ सुख भने तिलभर मात्र छ जही तही प्रभाले भूकम्पको झट्का झेल्नु परेको छ दुःख कष्ट आपत्र विपदले जीवनको पाइला पाइलामा उसलाई चुनौती दिइरहेको छ यो दुःखको बादलले कहिलेसम्म प्रभाको आकाश ढाकिरहन्छ प्रभाको जीवनमा शिशिरको पतझ बाहेक वसन्तको आगमन हुँदैन प्रभाको जीवन कस्तो श्रापद्वारा श्रापित छ के भगवान्ले पनि प्रभावलाई कुनै न्याय दिनु नसकेकै हो प्रश्नहरू धेरै उठ्छन् तर यी निरूत्तरित प्रश्नहरू आफै उठ्छन् अनि झुक्छन् प्रभाको जीवन जस्तै हरपल शिरन गरेर जिउनुपर्ने यो जीवन अब अरू कहिलेसम्म तन्किने हो के प्रभा एक्लैले यो दुर्गम जीवन यात्रामा आफूलाई अघि बढाउन सके स्मृतिलाई स्कुल पढाउनु पर्ने समय भइसकेको छ एउटा निर्बल काँधमाथि कति गहन जिम्मेवारी साँझ बिहानको छाक टार्नु पर्ने समस्या छ प्रभालाई स्मृतिलाई कसैको भरमा छोडिराखेर कतै काम खोज्न जान पनि नसक्ने स्थिति छ टुप्पी भरि बाँकी छ ऋणमाथि शोध पनि बढ़दैछ सासै थुनिने समस्याहरूको पहाड़ छ गाई वस्तुहरू छैनन् मल बिना खेती हुँदैन बिना खेती आमदानी हुन्न प्रभाको निम्ति अब गाईबस्तु नपाली धरै छैन अहिले प्रभा गाई किन्ने स्वरमा छे तर आफूसँग पैसा छैन उसको आशा र भरोसाको केन्द्रबिन्दु राम शरण छ प्रभाले सोची राम शरण एकपल्ट एउटा लैनो गाई किन्नका निम्ति यसो सहयोग माग्नु पर्यो दाईले नाई त भन्दैनन् होला गाईबाट नै म आफ्नो कर्मयात्रा शुरू गर्छु गाई भनेको लक्ष्मी हो गाई पालनको मलाई धेरै अनुभव चार पाँच किलो दूध ठिक लगाउन सके भने यसो हातमुख जोड्न र स्मृतिलाई सरकारी पाठशालामा पढ़ाउन सकिन्छ कि भोलि विहान म स्मृतिलाई पनि लिएर दाईको घर जानु पर्यो यस्तै के के सोच्दै आजको रातमा प्रभानी दाई भोलिका सपनाहरूलाई अगालेर दर्शक तथा श्रोता साहित्यकार दीता ठकुरीज्यूद्वारा लेखिएको उपन्यास काकाकूलको तिर्खा अहिलेको लागि यति नै तपाईंलाई उपन्यास के कस्तो लाग्दैछ कृपया कमेन्ट गर्नुहोला भन्दै आजको बसाईबाट म कथावाचक जमिन राईलाई पनि बिताइ दिनुहोस् नमस्कार